पढ़ाई हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरोहरी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध र्पणसँगै इन्टरनेट अनलाइनमा एकै हिसाब सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय चितवन जिल्लाका सरकारी कार्यालयहरूमा निकासा भएको कुल रकमको पच्चीस प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको छ मुख्य रूपमा विकास निर्माणका काम गर्ने कार्यालयले वर्षातको समयसँगै हतारमा काम सकेर रकम निकासा लिएको पाइएको छ कोष तथा लेखा नियन्त्रण भरतपुरले दिएको जानकारी अनुसार पन्चानब्बे करोड 63 लाख पचपन्न हजार रुपियाँ असार महिनामा मात्र खर्च गरिएको छ गत आर्थिक वर्षभरमा 3 अरब 90 करोड सोह्र लाख त्रिपन्न हजार रुपियाँ खर्च भएको थियो जसमध्ये चालुतर्फ दुई अरब त्रिनाब्बे करोड उन्नाइस लाख तेइस हजार र पुँजीगत तर्फ छयानब्बे करोड सन्तानब्बे लाख उन्तिस हजार रुपियाँ खर्च भएको कार्लीका प्रमुख कृष्ण प्रसाद भण्डारीले बताउनु भएको छ जिल्लाका चियोटा बैसठीवटा होलाई गत आर्थिक वर्षमा चार अरब बाह्र करोड़ बान्न लाख तेत्तिस हजार रुपियाँको अख्तियारी दिइएको थियो जसमध्ये चालुतर्फ तीन अरब एक करोड़ उनपचास लाख एकसट्ठी हजार र पुँजीगत तर्फ एक अरब एघार करोड़ दुई लाख बहत्तर हजार रुपियाँको अख्तियारी आएको कार्यले जनाएको छ अख्तियारी रकमको चौरानब्बे दशमलव पाँच आठ प्रतिशत रकम खर्च भएको प्रमुख भण्डारीले बताउनु भएको छ जिल्लामा असार महिनामा मात्र थप एकाउन्न करोड रुपियाँको अख्तियारी आएको थियो ढिला गरी बजेट निकासा गराउने र मिलिमतोमा थोरै काम गरेर धेरै रकम हिनामिना हुने गरेको गुनासो आउने गरेको छ असार महिनामा निर्माण मर्मत सम्हार लगायतमा बढी खर्च भएको पाइएको छ नेपालको सामुदायिक क्याम्पसको शैक्षिक स्तरको विकास तथा दक्ष जनशक्ति निर्माणका लागि प्रस्तावित पब्लिक विश्वविद्यालय बनाउन आन्दोलनको विकल्प नभएको प्रधानले पर बताएका छन् नेपाल पब्लिक क्याम्पस संघले रोकिएको प्रक्रिया अगाडि बढाउनका लागि पनि दवाबमूलक आन्दोलन आवश्यक भएको जनाएको छ आज चितवनमा पत्रकार सम्मेलन गर्दै नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष डाक्टर ईश्वर गौतमले चितवनमा केन्द्रीय कार्लीको लागि प्रस्ताव गरिएकाले चितवनका नागरिक समाजको अगाईमा दबावका कार्यक्रम आवश्यक भएको बताउनु भएको छ उहाँले सरकारले अत्यावश्यक मानेको विश्वविद्यालयका लागि ध्यान नदिएको भन्दै दबाव सिर्जना गर्न चितवनवासले आग्रह गर्नुभएको हो पत्रकारहरूले सोचेको जिज्ञासामा संघका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले नेपालको शैक्षिक हिस्सा नै पब्लिक क्याम्पसले ओगटेको भन्दै स्तर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिनु भएको छ त्रिबीच समेत यसमा सकारात्मक भए पनि सरकार र योजना आएकै कारण फाइल रोकिएको प्राध्यापकहरूले बताएका छन् विगत वर्षमै यो क्याम्पस को्रीय कार्य चितवनको दियालो बंगालमा खुलाउने सहमति भइसकेको छ राजनैतिक दल समेत सकारात्मक भए पनि सरकारी तलपमा चासो बन्न नसकेको उनीहरूको भनाई छ भरतपुर अस्पतालमा सञ्चालनमा ल्याइएको सशुल्क क्लिनिकबाट आवश्यकता अनुसारको सेवा नपाएकोमा सेवाग्राहीले गुनासो गरेका छन् भरतपुर अस्पतालमा आएका बिरामीहरूलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको सो क्लिनिकमा दुई बजेदेखि मात्र टिकट पाउने हुँदा बिरामीहरू मर्कामा परेका छन् भरतपुर अस्पतालले दिने सरकारी सेवातर्फको टिकट बिहानको समयमा नै बन्द हुने र पछि आउनेहरूलाई टिकटका लागि दुई बजेसम्म कुर्नुपर्ने भएकोले समस्या भएको बिरामीहरूको भनाइ छ भरतपुर अस्पतालले अस्पतालमा आएका बिरामीहरू फर्कन नपरोस् भन्ने उद्देश्यले ज्येष्ठ सोह्र गतेदेखि सशुल्क क्लिनिक सञ्चालनमा ल्याएको थियो सरकारी अस्पतालले यसरी पैसा तिरेर उपचार गराउने प्रणाली सञ्चालनमा ल्याएको प्रति सर्वसाधारणहरू अचम्मित भएका छन् पैसा तिरेर त निजी अस्पतालहरूमा पनि उपचार गर्न पाइन्छ भन्दै नलप्रासीबाट उपचारका लागि भरतपुर अस्पतालमा आउनु भएकी मिनु घिमिरेले आर्थिक स्थिति कमजोर हुनेहरूलाई समस्या पर्ने बताउनु भएको छ यसरी सञ्चालन भइसकेको सशुल्क निशुल्कमा डाक्टरहरू नबस्ने गरेको पनि जनगुनासो आएको छ दुई बजेको समय पश्चात डाक्टरहरू आफ्ना आफ्ना निजी क्लिनिक तथा अस्पतालमा जाँदा सशुल्क क्लिनिकमा भेटिन गाह्रो परेको बिरामीका आफन्तहरू बताउँछन् जिल्ला बार एसोसिएसन चितवन शाखाबाट प्रदान गरिने सूचनाको अभावका कारण सर्वसाधारण निशुल्क कानूनी सेवा लिनबाट वञ्चित हुँदै आएका छन् सामाजिक आर्थिक रूपले पछाडि पारिँदै आएका गाविस तथा असहाय व्यक्तिहरूलाई निशुल्क कानुनी सेवा दिने उद्देश्यले स्थापना गरिएको कानुनी सेवाको बारेमा जानकारी नहुँदा सर्वसाधारण यो सेवा लिनबाट अझै वञ्चित हुँदै आएका छन् बार एसोसिएसनको माथहतमा सञ्चालन हुने निशुल्क कानूनी सेवा चितवनमा विषम दुई सालमा स्थापना भएको हो यसबारे सर्वसाधारण अझै अनभिज्ञता भएका कारण स्थापना कालदेखि अहिलेसम्म करिब पाँच सय जनाले मात्र निशुल्क का कानूनी सेवा लिएको बार एसोसिएसनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ पीड़ितहरूलाई अदालतको ढोकासम्म ल्याउनका लागि समाजमा कुनै वातावरण नहुँदा सर्वसाधारणले निशुल्क का कानूनी सेवा वञ्चित भएको अध्यक्ष श्रेष्ठले बताउनु छ अहिले सेवा केन्द्रमा पच्चीसवटा मुद्दाको फैसला हुने क्रममा रहेको भन्दै अध्यक्ष श्रेष्ठले यस बारेमा सर्वसाधारणलाई थाहा नभएका कारण सेवा लिन आएको छ पीड़ितहरूलाई दिन नसक्दा बारेमा थाहा पाउन नसकेको कानूनविदहरूको भनाइ छ उनीहरूका अनुसार हरेक सचेत नागरिक तथा स्तरबाट नै कानुनी सेवाको बारेमा जानकारी गराउन आवश्यक छ अहिलेसम्म केन्द्रमा पारिवारिक तथा आर्थिक हक अधिकारका साथै सम्बन्ध विच्छेदका मुद्दाहरू पर्ने गरेको छ यो सेवा केन्द्रको बारेमा अबका दिनमा बार एसोसिएसनले गाविस सचिवहरूसँग अन्तर्क्रिया गरी सर्वसाधारणलाई निशुल्क कानूनी सेवा लिनबाट नचुट्न नछुटुन् भन्ने अभियान सञ्चालन गर्ने जनाएको छ आज साउने सङ्क्रान्ति देशैभरि मनाइदिन्छ हिन्दू धर्मअनुसार सूर्य दक्षिणायण हुँदै देवताका रात्र पितृको दिन हुने भएकोले हिन्दूहरूले साउन महिनादेखि पितृ कार्यको थालनी गर्ने प्रचलन पनि रहिआएको छ हिलोमा लामो समयसम्म काम गर्नुपर्ने भएकाले हिलोबाट फैलिने रोगबाट जोगिन पलन... लुतो फाल्ने लुतो फाल्ने पनि चलन रहेको छ आज कण्डारक नामक राक्षको पूजा पनि गर्ने गरिन्छ जसले दात लुतो खटिरा जस्ता चमर रोग को प्रकोप बस् सकने विश्वास करवन महीनाभर हिंदू नारी हाथ में मेहंदी हरियो चुरा लगने चलन प्रत्येक सोमवार व्रत भी बस्ने गई एक रिपोर्ट आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ शरुमान अनुसार सूर्य दक्षिणतिर सरेर ठिक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ हाम्रो देश अर्थात कृषि प्रधान देशमा मानुखाई मुरी उब्जाउने भन्ने भनाइ छ त्यसैले महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलो मैलो पखाली र आफन्तका साथ रमाइलो गरी भोज खाने परम्परा पनि रहेको छ असारे हिलोका कारण सक्ने रोगबाट जोगिन लुतु फाल्ने पर्व मनाउन थालिएको बताउनु हुन्छ पण्डित गंगाराम आचार्य साउने सङ्क्रान्ति हाम्रो हिन्दूहरूको महान चाड पर्व मानिन्छ र यसलाई विशेष गरेर हिन्दू धर्म अवलम्बीहरूले विशेष गरेर यसलाई मान्दछन् पहाडी भेगमा पनि यसको विशेष मान्यता भएको देखिन्छ उहाँ पनि सबैले यस पर्वलाई मनाउने गर्दछन् र यो पर्व त विशेष गरेर मनाउने भनेको निुवा कागती सुन्तलाको पूजा नगरिकन यदि सुन्तला त्यो निउवा खाइएछ भने लुतो आउँछ भन्ने यस्तो यो हाम्रो परम्परा चलिआएको हुनाले लुतो नआओस् भनेर पनि कागती निुवाहरूको पूजा गरेर त्यसपछि लुतो फाल्ने अगुल्टो फाल्ने डाङ्लो बजाउने इत्यादि गरेर लुतो फालेर यो खाने चलाउने गरिएको छ हिन्दू धर्मावली मलाई यो अत्यन्त उत्तम पर्व मानिएको छ र यसमा असार महिनाभरिमा हिलो हिलोमा काम गर्ने र हिलो फाल्ने भनेर पनि भनिएको भनिएको हुन्छ र यसरी यो साउने सङ्क्रान्ति सा हाम्रो हिन्दूहरूको लागि यो आज कागती निबुवा अम्बा अनार नास्पति आदि फलफुलहरू चढाएर कण्डारक नामक राक्षण आचार्य आजको दिन गराएर चढाएन भने कन्डारक नाम गरेको राक्षदछ यदि त्यो राक्षसको पूजा गरिएन भने दात लुतो खटिरा जस्ता चरमरोग चरमरोग खालका अनेक किसिमका रोगहरू यस शरीरमा हुन सक्दछन् र यसरी आजको दिनमा कन्डारक राक्ष कुकुरोनो काग फलायो कुरिलो पानीसरो पुरेनी गलेनी लगायतका वनस्पतिहरू बालेर बेलुकी घरको आकनबाट चारै दिशामा अगुल्टोबाट लुत्तो फ्याँक्ने प्रचलन छ यसरी लुत्ो फ्याँक्दा मानिसहरूले आआफ्नो परम्परा र मान्यता अनुसार नाङ्लो छटाउने शङ्का फोक्ने घण्ट बचाउने ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ साथी साउन महिनाभर हिन्दू नारीहरूले हातमा मेहन्दी र हरियो चुरा लगाउने प्रचलन रहेको छ प्रत्येक सोमबार व्रत पनि बस्ने गर्दछन् साउन महिनाको प्रत्येक सोमबार शिव मन्दिरहरूमा शिवको पूजा गर्नेहरूको विशेष घुइचो लाग्ने गर्दछ यसरी साउन महिनाभरि हिन्दू नारीहरूले लगाउने हरियो चुरा र मेहेन्दीको के महत्व छ वा किन लगाउँछन् त साउन महिना भएको कारणले गर्दाखेरि <laughs> श्रीमान को आयु बढ़ाई मेहंदी महिला श्रीमान मेहंदी हमें शिवजी को महना होना हरिय चूरा लगाइ मेहंदी अब श्रीमन को आयु बढ़ो बिहे नो शिवजी जस्त श्रीमन प्रत बस्ने मेहंदी लगने हरि चूरा लगने पची समय में साउने संक्रांति को महत्व बिस्तार युवा पुस्ता में सावने सक्रांति को की इसको महत्व के भूरा ताग्रज समस्या समाधानका लागि स्थानीय प्रशासनले भोलि वार्तामा बस्ने प्रतिबद्धता जनाएपछि चितवनको माडीमा नागरिक समाजले गरेको यातायात बन्द फिर्ता लिएको छ यातायात सम्बन्धी विभिन्न आठबुधी मागहरू पूरा नगरेको ना भन्दै नागरिक समाज माढीले चितवनको माडीमा आज यातायात बन्दको आह्वान गरेको थियो असार तिस गति बसन्तपुर नजिकै भएको सुवारी दुर्घटना चालकको लापरवाहीका कारण भएकाले चालकलाई कारवाही गर्नुपर्ने बसमा क्षमताभन्दा बढी यात्रुहरू राख्न नपाइने माडीमा ट्राफिक प्रहरीको प्रतिबन्ध गर्नुपर्ने लगायतका आठ माघरु नागरिक समाजले अघिसारीको समाजका अध्यक्ष सुरज अधिकारीले जानकारी दिनुभएको छ माघहरूका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा भोलि दिउँसो वार्ता गर्ने सहमति भएको छ वार्तामा प्रमुख जिल्ला अधिकारी यातायात व्यवसायी नागरिक समाजका प्रतिनिधि र माड़ीका राजनैतिक दलका प्रतिनिधिहरू बस्ने बताइएको छ पेन्टर मजदुरहरूको मङ्गलबार सम्पन्न एक भेलाले अखिल नेपाल पेन्टर मजदुर सङ्घ रत्नगर नगर समिति गठन गरेको छ भेलाले काशीराम भुसालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो समितिको उपाध्यक्षमा राजेन्द्र पौडेल सचिवमा नारायण चौधरी सहसचिवमा नेत्रराज चौधरी र कोषाध्यक्षमा दिपेन्द्र चौधरी रहेका छन् गरी सदस्यहरूमा नवराज खड्का कुमारी महत्तु भरत खड्का र सीता गोडारी रहेका छन् कार्यक्रममा सङ्घका जिल्लाध्यक्ष अमित जीषी र इन्चार्ज सङ्गम के जिल्ला उपाध्यक्ष कृष्णबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो कला संस्कृति र सुन्दरताको प्रवर्धन गर्ने उद्देश्यले आजदेखि मिस अरूमा चितवन दुई हजार तेह्र सुरु भएको छ हाइवे मिडिया नेटवर्क र मजदरी ग्रुपको संयुक्त आडिसनमा आजदेखि मिस अरुमा चितवनको अडिसन सुरु भएको छ इन्टरनेसनल मोडर्न फेसन कलेज सहित आज भएको पहिलो अडिसनमा चालिसजना युवतीहरू छनौट भएका छन् अडिसनमा श्यामसुन्दर पुडासैनी पूजा श्रेष्ठ दिपेन्द्र कुमार श्रेष्ठ निर्णायक मण्डलमा रहनु भएको थियो पहिलो अडिसनबाट छनौट भएकाहरूलाई यही असार आठ गति दोस्रो अडिसनमा सहभागी गराइने हाइवे मिडिया नेटवर्कका अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले बताउनु भएको छ युवाहरूसँग लुकेर रहेको प्रतिभाको उजागर गर्दै कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले मिस अरूमा चितवन दुई आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ प्रतियोगितामा चितवन जिल्लाभित्रका विभिन्न समुदायका युवतीहरूको सहभागि सहभागिता रहेको छ प्रतियोगिता विभिन्न चरणहरू पार गर्दै आगामी भदौ दश गते समापन हुने आयोजक संस्थाले बताएको छ चलचित्र पत्रकार संघ तोन शाखामा नयाँ नेतृत्व चलचित्र पत्रकार संघ चितवन शाखामा नयाँ नेतृत्व चयन भएको छ चलचित्र पत्रकार संघ केन्द्रबाट उपाध्यक्ष प्रदीप निरौलाको सदस्य सुमन दाहाल सदस्य कुमेर गिरीको टोली चितवन पुगी बुधबार चितवनको नारायणगेठमा आयोजित चलचित्र पत्रकारहरूको भेलामा नयाँ कार्य चयन गरेको हो भेलाले अध्यक्ष श्यामराज बेकको नेतृत्वमा नौ सदस्यीय कार्य चयन गरेको छ जसअन्तर्गत उपाध्यक्ष रमेश छितिज सचिव रवि अधिकारी सहसचिव सागर ढङ्गना को सदस्य श्यामसुन्दर गिरे सह सचिवमा ज्ञानेन्द्र तामाङ सङ्गीत छेत्री सन्दीप भट्ट सुदन नेपाली रहेका छन् कार्यक्रममा उपाध्यक्ष निरोलाले संघका विरूद्धमा नकारात्मक र भ्रामक समाचार बाहिर ल्याउने काम भइरहेकोले त्यस्ता समाचारको पछि नलाग्न आग्रह गरेका छन् उनले भने केही समयदेखि केही असन्तुष्ट पक्षसंघको बदनाम गर्न लागिपरेका छन् शुरूका समय सक्रिय रहेको चितवन चलचित्र विगत केही समयदेखि निष्क्रिय रहेकोले अबका दिनमा सक्रियतापूर्वक कार्य गर्न सुझाव दिएका छन् त्यस्तै कोषाध्यक्ष दहालले संस्थाका कतिपय गोप्य राख्नुपर्ने कुरा बाहिर ल्याउन संस्थाको हितका खातिर नहुने बताएका छन् नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ नयाँ तालिका अनुसार अब दैनिक साढे तीन घण्टा मात्रै लोडसेडिङ हुनेछ यसअघि प्राधिकरणले दैनिक पाँच घण्टा लोडसेडिङ गर्दै आएको थियो वर्षाका कारण जलाशय र नदीमा पानीको मात्रा बढ्दा विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ कम भएको विद्युत प्राधिकरणले जनाएको छ नेपालमा नयाँ आयोजना नथपिएकाले अझै केही वर्ष सुखायामा लोडसेडिङबाट नेपालीहरू पीडित हुनेछन् अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ हावातालमा गोलमेज सम्मेलन गरे त्यसले मुलुकलाई क्षण विवादमा लग्ने फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको भनाइप्रति तपाईँको विचार के छ एक कुरा ठिकै हो वि व्यक्तिगत बोली सी सबै मिलेर सहमति खोज्ने कि अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक स्पेस पीओएलएल पोल टाइप गरी करी आपूलाई बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकूँ अर्पण जन मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बेदगज सडक खण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुग्लेन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ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 सामुदायिक आवाजको दे दे आज देशैभर साउने संक्रान्ति पर्व मनाइरहेछ सौरमान अनुसार सूर्य दक्षिणायणतिर संक्रमण भई ठिक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ साउने संक्रान्तिको महत्व अथवा साउनमा महिलाहरूले विशेष गरी हरियो चूरा र हातमा मेन्दी लगाउँछन् त्यसैले साउने संक्रान्तिको महत्व सु। के छ भने आज हामीले सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै ए साउन महिना शिवजीको महिना भएको कारणले गर्दाखेरि श्रीमानको आइ बढाउने हरियो चुराएर मेहेन्दी लगाउँछन्गरेको महिलाहरूले गर्दाखेरि आफ्नो राम्रो श्रीमान पाउनको लागि हरियो चुराएर मेहेन्दी लगाउने साउन सङ्क्रान्तिको दिन भयो अब साउन महिनामा हरियो चुरा हरियो पुते हरियो बुलाज लगाउने भनेर पहिलाको त खासै हामीले त त्यति थाहा पाएको थिएनौँ अब पाहाडमा भने अब मेहेन्दीको साटोमा तिउरी पिनेर लाएदेखि सर्पले टोक्दैन साउन महिना हरियाली अब खेतबारीमा जाँदा पनि भने त्यस्तो हुन्थ्यो अब यहाँ अहिले चितवनमा अरियो चुरा हरियो पोते अरियो बुलाज लगाउनको त प्रशस्तै यो उपाइ यसमा के महत्त्व होला अब वास्तवमा हामीले पनि खासै बुझिया त्यति छैन अब अर्काको उसले देखेर लागो, साउन महिना शिवजीको महिना भएर अब ठाउँ ठाउँमा मन्दिरहरूमा रुद्री हुन्छ सोमबारको दिन व्रत बस्छन् त्यसैले हेर्दाखेरि यसलाई नै विशेष गरी शिवजीलाई मान्ने महिना भएकोले हामीले साउन महिनामा हरियो चुरा मेहेन्दी लगाउने गर्छौँ यो महिनामा अब खेतहरू रोपाई सुरु हुने भएकोले सर्पले नटोकोस् भनेर पनि हामीले हरियो चुरा लाउँछ हरियो चुरा लायो भने सर्पले टोक्दैन भन्ने पनि बनाई चलन छ अब हामीले यो शिवजीको महिना हुनाले हरियो चुराहरू लगाइन्छ मेहेन्दी अब श्रीमानको आया नभएकोहरूले राम्रो शिवजी जस्तो श्रीमान पाऊँ भनेर व्रत बस्ने मेहेन्दी लगाउने हरियो चुरा लगाउने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 के म वे सात सुनी रह बजी को सकिएता हम बिदाई नमस्कार